92.2 को रेडियो यूनिटी बयानबे दशमलव दुई मेगा हर्च को कार्यक्रम यूथ कैफे को एक नया श्रृंखला में स्वागत मीरेन्द्र जयरू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 आजको श्रृङ्खलामा पनि सोही परिधि भित्र रहेर प्रस्तुत हुनेछौ आज कुरा गरौ क्रिकेटको क्रिकेट भन्ने क्रिकेट बित्तिकै केही के दशकमै निकै उपलब्धि गरेको एउटा खेल हरेक दिन धेरै रुचाइएको एकदमै पपुलर र धेरै सफलता हासिल गरेको पनि खेल जब हाम्रो क्लबको जब हाम्रो जिल्लाको जब हाम्रो क्षेत्रको र जब हाम्रो राष्ट्रको क्रिकेट टिमलाई खेलेको देख्छौ तब हामीलाई निकै गर्व महसुस हुन्छ क्रिकेटमा मात्रै होइन यो हरेक खेलमा लागु हुने कुरा हो एकातिर राष्ट्रिय र रा अन्तर्राष्ट्रिय स्तरमा जुन हिसाबले खेलाडीहरूले प्रगति गरिरहेछन् त्यो आफैमा सराहनीय छ तर विडम्बना हाम्रो जिल्ला डडेलधुरामा क्रिकेट खेल्ने युवा खेलाडीहरू भेटाउने मुस्किल परेको छ क्रिकेटको लोकप्रियता दिन प्रतिदिन पनि गइरहेछ वर्षमा दुई चारवटा प्रतियोगिता आयोजना हुने जिल्लामा अहिले क्रिकेट गतिविधि शून्य छ आखिर यस्तो हुनुको कारण के हो र क्रिकेट को यस्तो अवस्था किन आयो यो प्रश्नको जवाब खोज्ने प्रयासमा आजको कार्यक्रममा हामीसँग कुराकानी गर्नको लागि हाम्रो स्टुडियोमा उपस्थित हुनुहुन्छ लामो समयदेखि क्रिकेटमा लागिरहेका डडेलधुरा क्रिकेट टिमका प्रशिक्षक वासुदेव जोशी स्वागत छ यहाँलाई कार्यक्रममा धन्यवाद त्यसै गरी पूर्व खेलाडी तथा वर्तमान व्यवस्थापक टिम म्यानेजर जगदीश पणरू यहाँलाई पनि स्वागत छ धन्यवाद र राष्ट्रिय खेलाडी तथा डडेलधुरा टिमका कप्तान सन्तोष भट्ट यहाँलाई पनि स्वागत छ धन्यवाद सुरुमा त अब तपाईँहरूलाई एकदमै दे धेरै बधाई छ भर्खरै मात्र डोटीको दिपालमा सञ्चालित एकता क्रिकेट प्रतियोगितामा चाहिँ यहाँहरू चाहिँ उपाधि चाहिँ जित्न सफल हुनुभएको छ यसको लागि धेरै धेरै बधाई छ धन्यवाद जस्तो अब क्रिकेटको कुरा गर्नु पर्दाखेरि चाहिँ जस जित्न त जित्यौँ हामीले होइन तर अब डडेलधुराको सन्दर्भमा कुरा गर्नु पर्दाखेरि चाहिँ यहाँको क्रिकेट सङ्घको अवस्था चाहिँ के छ अहिले डडेलधुरा क्रिकेट सङ्घको अवस्था भनेको नेपाल क्रिकेट सङ्घसँग रिलेटेड आज नेपाल क्रिकेट सङ्घ नै भएको कारणले र गेमहरू को अन्यताले गर्दा यहाँ त्यो सेड्युल पनि केही रोटेसन आएको हुनाले यहाँको जिल्ला क्रिकेट सङ्घको प्रोग्रामहरू पनि केही छैन माथि क्यानको सेड्युल अनुसार हुन्छ हुन र दोस्रो कुरा भन्दाखेरि जिल्ला क्रिकेट सङ्घ त नेपाल राज्यभरि तेइस सैँतिस अडतिसवटा कति छ तर टोटल आफ्नो पर्सनल खर्चमा या जिल्ला क्रिकेट सङ्घले आफ्नो फन्ड भयो भने आफ्नो खर्चमा या स्थानीय निकायहरूबाट पैसा कलेक्सन गरेर गेम गर्ने तर यहाँ जिल्ला क्रिकेटसँग एक पैसा पनि भ्या नभएको कारणले पनि खेल सञ्चालन या अरु क्रिकेट एक्टिभिटिज गर्न गाह्रो भइरहेछ त्यसले गर्दा गर्न मिलरहेको छैन जस्तो अब लोकल टुर्नामेन्टको कुरा गर्ने हो भने वर्षमा दुई तिनवटा टुर्नामेन्ट यसभन्दा अगाडि पनि भइरहने यो त्यस्तो खालको जिल्ला हो होइन तर अब अहिलेको सन्दर्भमा कुरा गर्नु पर्दाखेरि चाहिँ एउटा प्रतियोगिता पनि यहाँ चाहिँ भइरहेको छैन जसले गर्दाखेरि चाहिँ क्रिकेटमा लाग्ने युवाहरूलाई पनि एकदमै समस्या भइरहेको छ उनीहरूले कसरी खेल्ने आफ्नो खेल जीवनलाई कसरी अगाडि बढाउने भन्ने कुरा पनि समस्या भइरहेको छ प्रतियोगिताहरू किन सञ्चालन नभएको किन सुन्ने भएको जस्तो लाग्छ तपाईँलाई मैले त्यही अघि क्रिकेट खेल आफैमा एउटा महँगो खेल हो र एउटा जिल्लामा एउटा लोकल स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्नलाई कमसेकम चालिस पचास हजार रुपियाँ ल्याउने त्यो पैसा पनि कहाँबाट ल्याउने त्यो ठुलो समस्याको र त्यही आर्थिक अभावको कारणले गर्दा पनि जिल्लामा क्रिकेट गतिविधि शून्य भएको हो र दोस्रो कुरा एउटा हाम्रो डर जिल्ला पाहाडी जिल्ला भौगोलिक कठिनाइ छन् र जिल्लामा ग्राउन्ड पनि भइदिएको भए सायद वर्षमा जोडजाड गरेर पनि एक दुईवटा गेम हुन्थ्यो होला र सबभन्दा दुर्भाग्य कुरो के छ भने डाँडामा क्रिकेट मैदानको मैदानै छैन क्रिकेट मैदान हुन् कि कुनै मैदान, मैदान पनि खेल मैदान नभएको कारणले गर्दा क्रिकेट गतिविधि सिम्नेछ र यहाँका स्थानीय निकाय जिल्ला विकास नगरपालिका अथवा राजनीतिक दलका हाम्रा अग्रज नेताहरूले खेल मैदानको लागि पनि पहल गरिदिएको भए सायद डाँड्रामा राम्रो क्रिकेट फस्टाउन्थ्यो होला अब त्यसै गरी म अब जगदीश दाईतिर जान चाहन्छु डडलधरा टिमको चाहिँ क्रिकेट म्यानेजर हुनुहुन्छ तपाईँ जुन यो बाहिर ठाउँमा सञ्चालन हुने प्रतियोगिताहरू छ होइन आफ्नो जिल्लामा त एकदमै शून्य छ अहिले प्रतियोगिताहरू सञ्चालन भइरहेको छैन जुन यो बाहिर ठाउँमा सञ्चालन हुने प्रतियोगिताहरू छ भर्खरै मात्र तपाईँले चाहिँ डोटी जिल्लामा चाहिँ आफ्नो टिम चाहिँ लगेर जानुभयो यो सबै कुराको लागि चाहिँ कसरी म्यानेज गर्नुभयो तपाईँहरूले सुरुमा त तपाईँको डल्ला जिल्लाको हकमा भन्दाखेरि सुन्य अवस्था क्रिकेट सुन्ने अवस्था हुनुको कारणले मेन चाहिँ यहाँको स्थानीय यहाँ मान्छेहरू यहाँ व्यापारीहरू यहाँको बुद्धिजीवी सल पत्रकार सबैलाई चाहिँ एउटा हाल्नु चाहिँ क्रिकेट र गेम कुनसुकै जुनसुकै गेममा पनि सुरुमा जस्तै दिवालमा भर्खर खेल्न गाउँ एकता क्रिकेट कप भने त्यहाँ पहलमा चलिरहेको अवस्था हो म एउटा उद्योग वाणिज्यसँग सदस्य भएको भन्न चाहन्छु कि त्यसले गर्दा सुरुमा त मान्छेले बुझ्नुपर्ने जरुरी छ कि हाम्रो ठाउँमा लोकल ट्रेनदेखि लिएर पनि ट्रेन गर्दाखेरि हाम्रो इन्कम रिसोर्स पनि बिल्डअप हुन्छ हाम्रो चाहिँ कमै आमदानी भन्ने कुरो बढ्छ यो पनि जरुरी छ पहिला सुरुमा र हामीले म्यानेज गर्ने कुरोहरूमा चाहिँ हामीले कहिलेकाहीँ हात फलाउनु बाइकसँग केही अप्सन पनि छैन जसरी भनौँ हाम्रै अब अहिले भर्खरै यो एकताकोमा जाँदाखेरि हाम्रै आदरणीय दाज हुनुहुन्छ गणेश मौरजी उहाँको पनि धेरै ठुलो सहयोग छ इभन यहाँसम्म हामीलाई तल अप एन्ड डाउन गर्ने गाडीको भाडा पनि समस्या थियो र आयोजकले चाहिँ हामीलाई बस्नुको व्यवस्था गरेको तर खानाको लागि चाहिँ यहाँ खेलाडी एउटा जुन खालको चाहिँ सुविधाहरू हुन्छ खानाहरू डाइटिङहरू हुन्छ त्यो पनि हामी सुक्का रोटी भात खुवाएर चाहिँ बसाउनु सक्नु बसाउनुपर्ने अवस्था आएको थियो त्यो आर्थिकैको समस्याले गर्दा हो र यहाँका मेन चाहिँ भन्नुपर्दाखेरि चाहिँ स्थानीय गायमा आउने बजेटहरू हुन्छ एमा चाहिँ खेलकुदलाई जुन न्यून तरिकाले बजेट आउँछ एमा चाहिँ के नेताहरूको समन्वय गरेर जो संयन्त्र भन्ने एउटा हाम्रो न एक खालको हुन्छ यिनीहरूले चाहिँ त्यो बोर्डी मिटिङ बस्दाखेरि चाहिँ यदि खेलकुदलाई पोजिटिभ भएर हेर्ने भने चाहिँ आउँदो दिनहरूमा सायद त्यो कुराहरू नहोलान् जस्तो लाग्छ मलाई जस्तो अहिलेसम्म क्रिकेटप्रति उहाँहरू चाहिँ पोजिटिभ नभएको त वास्तव उहाँले पोजिटिभ भन्नाले कुनै पनि गेममा गेमको स्तरीय निर्णय थाहा नभएको अवस्था हो खेलले गर्दाखेरि आफ्नो जिल्लालाई कसरी चिनाउन सकिन्छ खेलको अब अवस्था के छ कसो छ त्यसमा चाहिँ कुनै खालको चाहिँ उहाँको भनौँ न ध्यानै छैन त्यसै गरी अब म कप्तान सन्तोष दाईतिर जान चाहन्छु जस्तो अब भर्खरै मात्र तपाईँहरूले चाहिँ जुन एउटा प्रतियोगिता जित्नु छ सुदूरपश्चिमकै कुरा गर्ने भने एउटा यो क्षेत्रीय स्तरकै एउटा ठुलो प्रतियोगिता हो जसमा चाहिँ विभिन्न किसिमको राष्ट्रिय खेलाडीहरूको पनि सहभागिता रहेको थियो होइन त्यो आफैमा एउटा जित्नु भनेको ठुलो एउटा चुनौतीको कुरा थियो सीमित स्रोत साधनका बावजुद पनि तपाईँले जित्नु भएको छ तपाईँलाई के लाग्छ एउटा हुन्छ नि जिल्लाको प्रतिनिधित्व गरेर कप्तान भएर तपाईँ त्यहाँ जानुभएको थियो तपाईँले डडैधुरा जिल्लाको ओभरअलमा तपाईँको यहाँको अवस्था क्रिकेटको अवस्था र सम्भावनालाई चाहिँ कसरी बुझ्नु छ सर्वप्रथम त म त्यो गेमको बारेमा के कुरा गर्न चाहन्छु अनि सबै टिममा तिन चारजना चार पाँचजना प्लेयर बाहिरको थियो हाम्रो टिममा सबै हाम्रो जिल्लाकै टिम थियो त्यही भएर हाम्रो टिम कम्बिनेसन एकदमै राम्रो थियो टिममा एफोर्ड राम्रो थियो अनि जिल्लामा प्रतिभाहरू धेरै छ अनि यहाँ ग्राउन्डको आर्थिक अवस्थाले गर्दा पनि यहाँको क्रिकेट अलिक पछाडिरहेको छ क्रिकेट महँगो खेल भए तापनि स्थानीय स्रोतबाट केही सहयोग हुनुपर्छ यहाँ स्थानीय निकायको सहयोग भयो भने हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा सहभागी गर्न सक्नेछौँ डडेलधुरा जिल्लाले अन्तर्राष्ट्रियदेखि लिएर राष्ट्रिय लोकल खेलाडीहरू धेरै राम्रो उत्पादन गरेको छ अझ पनि एकाडेमीहरू भयो खेल भयो भने अझै राम्रो हुनेछ जस्तो अब तपाईँ एज एउटा हुन्छ नि डडेलधुराको कोच भएको हैसियतले यहाँको क्रिकेट अवस्थालाई कसरी बुझ्नु भएको छ र यहाँको सम्भावनालाई चाहिँ कसरी हेर्नु भएको छ क्रिकेट अवस्था यहाँका खेलाडीहरू एकदमै राम्रो छन् मेहनती छन् तर समस्या कुरा त्यही हो ग्राउन्ड भइदियो र आर्थिक सहयोग भइदियो यहाँका जस्तै नगरपालिका जिल्ला विकास खेलकुद विकास समिति र यहाँका व्यापारीहरूले राजनीतिक दलका हाम्रा नेताजीहरूले क्रिकेटमा अरू जिल्लाको तुलनामा पच्चिस पर्सेन्ट पनि लगानी लगाइदियो भने बढी भन्दैन पर इयर प्रत्येक एज ग्रुपमा जस्तै सिक्सटिन नाइन्टिन सिनियर महिला यसमा डोलद्राबाट पनि दुई चार दुई चारजना खेलाडीहरू महिला हो या पुरुष स्तरका खेलाडी हुनसक्ने यिनीहरूमा एबिलिटी छ जगदीश दाईलाई के लाग्छ यो विषयमा यसमा वास्तवै डोल्डा जिल्लामा सम्भावना प्रचुर भएको अवस्था हो क्रिकेटकै कुरा गरौँ हामीले अहिलेको बिचमा जोखानको भित्री मैले जोगडा भन्ने चाहिँ गेममा प्रत्येक गेममा चाहिँ अगाडि बढेको अवस्था हो र बिचमा हामी सानो टर्नामेन्ट गराउँ खेलकुद मसौँ गराउने दोरमा क्रिकेटलाई हामीले जोगुडा सायौँ भित्र सायौँ त्यहाँ सार्दाखेरि त्यहाँ प्रचुर सम्भावनाहरू भन्नु अहिले त्यहाँको प्लेयरहरू हाम्रै अहिलेको एकता क्रिकेट कपमा खेल्न आए त्यहाँ मध्ये एकजना धर्म थापा भन्ने त्यहाँबाट कति राइजिङ प्लेयर निस्क्यो अहिलेको अब त्यो इभन क्याप्टन सबैलाई हाम्रो क्याप्टन हुन्छ टिम क्याप्टन उहाँलाई पनि थाहा छ धर्मको कारणले पनि केही दुई म्याचहरू हामीले टन पायौँ जित्न पनि सक्यौँ उहाँ उसको कारणले योभन्दा पहिला लाई पनि अब भनौँ जस्तै प्रेम तामाङ आजको अन्डर नाइन्टिन टिमको यो विगत टिममा चाहिँ वर्ल्ड कपसम्म पुगिसक्यो प्रेम तामाङको स्टाइज यहीँ यहीँबाटै उसले उत्पादन भएको हो भुवन कार्की सन्तोष भट्टदेखि ल्याएर अन्य अन्य साथीहरू पनि फेरि यिनीहरूले पनि त्यो अपर्च्युनिटी पाएकै छन् तर अबको अवस्थामा फेरि यसलाई चाहिँ अलि यहाँको स्थानीय सरकारबाट बुझ्ने भने चाहिँ यदि ग्राउन्डको कहीँ सम्भावना छ ग्राउन्डमा अलिक केही एफोर्ड बजेट ल्याएर अलिक केही ग्राउन्डको लागि पहल गर्ने भने चाहिँ एज ग्रुपकादेखि ल्याएर सिनियर लेभलको प्लेयरहरू चाहिँ यहाँ फेरि पनि उत्पादन गर्न सक्ने धेरै सम्भावना छ मेन चाहिँ यहाँका व्यवसायदेखि ल्याएर रा, राजनीतिक दलदेखि ल्याएर रा, स्थानीय निकायका सरकारले बुझ्नु जरुरी छ यसलाई क्रिकेटको कुरा गर्ने हो भने अब सुदूरपश्चिममा अन्य जिल्लाभन्दा डडेलधुरा जिल्लामा अझ यसको लोकप्रियता घट्दै गइरहेको छ जस्तो अब नजिकको जिल्ला भनौँ धनगढी अब सिटी अफ क्रिकेट भनेर चाहिँ एकदमै अगाडि बढिरहेको छ अहिले त्यसै डोटी पनि एकदमै अगाडि बढिरहेको छ क्रिकेटमा नजिकको जिल्ला भएर डडेलधुरामा यसको लोकप्रियता घट्नुको कारण के हो फेरि म प्रसुद्ध कहाँ जान चाहन्छु जस्तै धनगढीको कुरा गर्नुभयो या डोटीको कुरा गर्नुभयो हिजो अस्ति त्यहाँको सम्पन्न क्रिकेट प्रतियोगितामा त्यहाँका लोकल व्यापारी साथीहरूले आफ्नो हातबाट सक्दो सहयोग गरेर त्यो क्रिकेटलाई सफल बनाउनमा लागे जस्तै डाँद्रामा कुनै क्रिकेट प्रतियोगिता हो यहाँ यहाँका व्यापारी साथीहरूसँग गप गर्यो या अरू निकायसँग गफ गर्यो भने हातमा सुन्ने मात्रा हुन्छ उपलब्धि केही हुँदैन र जस्तै भन्नुपर्दा धनगढीभन्दा पनि दिपाभन्दा क्लाइमेट पनि राम्रो भएको र सुदूरपश्चिमको जस्तै डाँद्रालाई मुटु हुनेर चिनिन्छ त्यो हिसाबको यहाँ क्रिकेट गतिविधि या खेल गतिविधि शून्य छ सबैभन्दा पहिला त के हो भने क्रिकेट बढाउनु छ उ गर्नु छ भने यहाँका जो अग्रजहरू छन् लिडरहरू छन् उनीहरूले यो खेलले के फाइदा गर्छ के घाटा गर्छ भन्ने कुरा बुझ्नु जरुरी छ किनभने जस्तै तपाईँ ब्राजिल हुने देश छ सायद फुटबलमा ब्राजिलले नाम नचलाएको भए ब्राजिल हुने कसैलाई थाहा पनि हुन्थेन होला जस्तै तपाईँको यहाँनिर अरू के अरे श्रीलङ्का छ त्यहाँ राम र रावणको युद्ध नभइदिएको भए युद्ध भएको त्यो कहीँ कुन युगमा त्यो अहिले पास्ट भइसकेको थियो र अहिले क्रिकेटले गर्दा पनि श्रीलङ्का भनेर चिनिएको छ त्यस्तै डलद्रामा आजभन्दा दस पन्ध्र वर्ष पहिला दिपक विष्ट सायद डाँद्राबाटै खेलेर यत्रो नेपाललाई विश्वमा चिनाएको थियो र क्रिकेटमा पनि चिनाउने एबिलिटी भएका केटाहरू रा डन्द्रामा छन् तर सबैको गतिविधि नभइकन सबैको साथ नभइकन कुनै कुराहरू पनि गर्न गाह्रो छ त्यसैले डाँद्रामा सबैले स्थानीय निकाय डाँद्राका पब्लिकहरू डाँद्राका राजनीतिक कर्मी साथीहरू यिनीहरूले यो खेलकुदलाई अगाडि बढाउने पोजिटिभ थिङ्किङ राखेर रा सहयोग गऱ्यो भने डाँद्रा पनि एउटा देशमै राम्रो तरिकाले चिनिन्थ्यो होला अहिले तपाईँको एउटा भन्नुपर्दा हाम्रा आ आदरणीय नेता शेरबहादुर दाई भूतपूर्व प्रधानमन्त्री अहिले नेपाली काङ्ग्रेसको का पार्टी सभापति उहाँले चिनिएको छ क्रिकेटले पनि यो जिल्ला राम्रै चिनिन्थ्यो र डाँद्रा पनि एउटा नेपालकै क्रिकेट सिटी भनेर राइजिङ हुन्थ्यो तर त्यसको लागि यहाँका सबैले पहल गर्नु चाहिँ जरुरी छ चा। अन्य जिल्लाहरू क्रिकेटमा अगाडि बढिरहँदा हाम्रो जिल्लामा क्रिकेटको लोकप्रियता घट्नु कतिको दुःखद बेसी हो जस्तो लाग्छ तपाईँको क्रिकेट खेलको लागि ड्रा जिल्लाको गतिविधि घट्नु हुने त यो आफैमा एउटा लाद मर्दो कुरा हो किनभने आज उनी तिन साल पहिला चार पाँच वर्ष पहिला राम्रा राम्रा केटाहरू प्रोडक्सन भइरहेको र क्रिकेट खेलेर न यहाँको जति यहाँको जस्तो हामी कोचहरू छौँ उनीहरूलाई जति सिकाउनुको लागि को पनि आभाप हो सानो त्यो टोन खेलमा गएर सिकाएर पनि गेम डेभलप नहुने त्यसले गर्दा पनि अब सबै ह्रास भएर केटाहरू जो खेल्न सक्ने केटाहरू थिए आफ्नो जीविका चलाउनलाई कसैले विदेश पलायन हुनु पर्यो कसैले काहीँ नोकरी खोज्नु पर्यो यसले गर्दा पनि क्रिकेट क्रेड डान्द्रामा घट्दै गइरहेको छ मैले अघि पनि भनिसकेका थिएँ जस्तै बैतडीमा भइहाल्यो जिल्ला विकास होस् नगरपालिका होस् अन्य स्थानीय निकाय त्यहाँका पोलिटिसियनहरू त्यहाँका जनताहरू क्रिकेट भनेर जिल्ला विकासबाट नगरपालिकाबाट या अरू अन्य निकायबाट अलग्गै बजेट छुट्याउँछन् यहाँ ड्रामा सबभन्दा दुःखको कुरा के छ भने खेलकुद भन्यो एक लाख डेढ लाख दुई लाख छुट्ट्याउ म्याक्सिमम् दुई लाखभन्दा बढी छुट्ट्याउँदैनन् त्यो दुई लाखमा बन्डुनी दस हजार बिस हजार अर्को गौरा पर्व बिस हजार अर्को पर्व बिस हजार भनेर अरू पनि खेलहरू छन् अरूलाई दिँदाखेरि लास्टमा क्रिकेटको भागमा सुन्नुपर्छ त्यसले गर्दा पनि क्रिकेट चलाउनै यति गाह्रो भइरहेछ कि जस्तै अघि हाम्रो भाइले भन्नुभयो सायद यो एउटा नमनिनुहुने कुरा के छ भने यही टुर्नामेन्टमा पनि जाँदाखेरि सायद साथी गणेश मगरज्यूले दुई तीन दिन तपाईँको यो गाडीको व्यवस्था नगरिदियो भने जान आउन पनि गाह्रो हुन्थ्यो सायद पैसाको कारणले हामीले त्यो म्याच पनि छोड्नुपर्ने अवस्था आउँथ्यो होला हामीको यहाँ जस्तै होटेल खर्च हुन्छ केटाहरू हुन्छन् कसलाई कसरी खुवाउने खेल प्लानिङ बनाउनु भन्दा पनि हामीले यो पैसा कसरी तिर्ने हो त्यो एउटा मेन्टली टर्चर भइरहेको हुन्छ अब कप्तान सन्तोष दाईतिर जान चाहन्छु प्रतिभा हुँदाहुँदै पनि र एउटा खेलाडीमा ट्यालेन्ट हुँदा हुँदै पनि हामी पछाडि पढिरहेका छौँ अरूको तुलनामा कस्तो लाग्छ यहाँलाई यो यसको बारेमा कुरा गर्दा अहिले तराईका जिल्लाहरूमा सम्पूर्ण जिल्लाहरूमा क्रिकेट एकाडेमी भनेर प्रत्येक ठाउँमा कुनै जिल्लामा दुईवटा कुनै जिल्लामा तिन तिनवटा पनि छ महेन्द्रनगरमा अनि धनगढीमा डिसिए अर्को केसिए भनेर छ तर यो यो जिल्लामा चाहिँ यो एकाडेमीको अभाव छ अनि ग्राउन्डको अभाव त भइ नै हाल्यो आर्थिक अभाव त्यो छ तर प्रत्येक स्कुलमा खेल्ने प्रतिभाहरू त धेरै छ त्यही पनि प्रत्येक स्कुलमा नेट क्रिकेट नेट बलहरू यो भइदियो भने झन् राम्रो हुँदैछ फेरी म म्यानेजर जगदीश दाईतिर जान चाहन्छु तपाईँ एज एउटा जिल्ला खेलकुद विकास समितिको सदस्यमा पनि हुनुहुन्छ अहिले हाम्रो जिल्लामा सबभन्दा महत्त्वपूर्ण विषय भनेको र सबभन्दा एकदमै हुन्छ नि खेललाई चाहिँ अगाडि बढाउन नसकिने कुरा भनेको मैदानको कुरा जुन यो धेरै पहिलादेखि पनि उठ्दै आइरहेको कुरा हो अहिलेसम्म पनि यो मैदानको कुरा चाहिँ एकदमै भनौँ न हाम्रो लागि चाहिँ एउटा उपयुक्त मैदान नै नभएको अवस्था छ जसको कारणले हामी यहाँको खेलाडी प्रडक्ट कुरादेखि लिएर खेलकुद विकासदेखि लिएर यो सबै कुराहरूमा चाहिँ हामी एकदमै पछाडि पढिरहेछौँ यसको लागि जिल्ला खेलकुद विकास समितिले अन्य सरकारवाला निकायहरूसँग समन्वय गरेर कसरी चाहिँ यो मैदानलाई चाहिँ बनाउनु पर्छ भन्ने हिसाबले अगाडि बढिरहेछ तपाईँको खेल मैदानको विषयमा कुरा गर्दाखेरि विगतको समयमा जसरी हाम्रो यो भजनेवाडा भन्ने ठाउँमा चाहिँ खेल मैदान सुचारू भइरहेको छ त्यहाँ बनिरहेको अवस्था पनि हो र बिचमा एक खास कुरो चाहिँ कस्तो छ स्थानीय निकाय जसरी हामीसँग हाम्रो स्थानीय निकायमा सरकारको जो जमिनहरू खाली छ नगरपालिका हात मात्रामा रहेको जिल्ला मात्र रहेको खाली छ जो ल्यान्डहरू खाली छ यहाँकोबाट त्यो चाहिँ उनीहरूले चाहिँ डोहोर फाल्ने डम्पिङ साइड बनाएर बर युज गरेर तर हामीले खेल मैदान बनाउँछौँ भने माग्दाखेरि चाहिँ नदिएको अवस्था र कुनै अलि भनौँ एउटा जसरी उपभोक्ता समितिद्वारा चाहिँ कुनै वन क्षेत्रभित्र पर्ने खाली जमिन हुन्छ साना बोर्ड बेटेला भएको हुन्छ त्यो खाली जमिन पनि भएको अवस्था हो र बिचमा कुरा गर्दाखेरि पनि स्थानीय मान्छेहरूले चाहिँ त्यसको भविष्य बुझेर उहाँसम्म एग्री र एग्रिमेन्ट सबै कुरो भइसकेपछि यस्ता फेरि हाम्रै स्थानीय निकायहरूबाट चाहिँ त्यो रोकिएको अवस्था तपाईँको यो बिचमा चाहिँ जो पहलको कुराहरू भइरहेछ खेल मैदानका लागि हुन त आश्वासन त सबैबाट आएकै हुन् नआएका होइन विगत दस पन्ध्र वर्षदेखि अगाडिबाट आइरहेछन् आश्वासन यहाँसम्म कि हाम्रो आदरणीय केन्द्र लेभलका नेताहरूजीबाट र यहाँका सबै लोकल पोलिटिकल लिडरहरूबाट पनि कुरा सोच्नु भन्ने कुरा आएकै हो राष्ट्रिय आफ्नो सीमित भएको कुरा हुन् यिनीहरू र अब यहाँ चाहिँ खास चाहिँ अब हामी युवाहरूले आफैले जागरूक नभएकोन म कुरा के भन्नु चाहन्छु कि हुन त सबै प्रत्येक युवाहरू त अब नेपाल भएको कुरा गर्दाखेरि कुनै प्रत्येक युवा कुनै कुनै राजनीतिक दलसँग आबद्ध छन् अभियसली छन् तर यसो तर हामी युवाहरू यो कुरा जरुरी छ कि पहिला चाहिँ हाम्रो सम्भावना के र हामीले के गर्दा सकिन्छ हाम्रो लिडरलाई कुन कुरालाई बढी पोजिटिभ राख्नुपर्छ राजनीति गर्ने मान्छेले यस्तो खालको पोजिटिभ राजनीति गरेर कसो हुन्छ भन्ने कुरो चाहिँ यदि म मैले जसरी म कुन राजनीति दलसम्म आद्ध छन् मैले आफ्नो लिडरलाई यतिसम्म भन्ने बनि राख्नु पऱ्यो कि होइन दाइ यसो गर्दा पोजिटिभ हुन्छ यो चाहिँ हाम्रो लागि चाहिँ हाम्रो युवाहरूको लागि हाम्रो पिँढीलाई चाहिँ यसले चाहिँ भोलि भविष्य निर्धारित गर्छ यसले किन नगर्नु सक्नुहोस् सबै होइन नाराजु गर्नु छ जुलुस गर्नु छ भनेपछि टाइ कसैको पुतला जलाउँछ के गर्नु छ भने चाहिँ देश बन्द गराउँछ सब गराउँछ सबै युवाहरू लाग्ने तर एउटा ग्राउन्डलाई एउटा यो खेललाई चाहिँ अगाडि बढाउनुको लागि चाहिँ लाग कसै नै एमा चाहिँ पहल नगर्ने डल्दाकै हकमा चाहिँ हामी युवाहरूको एउटा धेरै छ जिल्लामा यो योभन्दा पहिला जो टुर्नामेन्टहरू हुन्थ्यो अब खेलकुदमा सुदाखेरि सबै पार्टिसिपेट भयो यो बार त्यो र्याली भयो त्यो सबै कुरो हो त्यो कस त्यो एउटा जात्रा जस्तो हो कि हाम्रो लागि त त्यो जात्रा भनेर जसरी अब यो अलिअलि भर्खरै उद्धारा मेला नजिक रहेछ त्यहाँ पनि भिड दिइरहेको छ त्यो भिडले चाहिँ त्यहाँ पछि त्यो धर्मिक स्थललाई बुझ्न त आयो ती मान्छेहरू त त्यही भिडले जसरी हामी जान्छौँ यिनीहरूले बुझ्न जरुरी छ कि हाम्रो अब यति बुझ्यो यति मात्र बुझेको हुन्छ कि होइन भोलिको भविष्य दिपकी राजपुर कुरा गर्दाखेरि त्यो ग्राउन्ड योभन्दा पहिला आठ वर्ष अगाडि फुटबल खेल्न गएको थिएँ म त्यहाँ त्यो ग्राउन्ड त्यत्रै तपाईँ त्यही सुजन स्कुलसँगै लेभलमा थियो त्यसको चाहिँ अट्ठाइस मिटर चौडाइ र बत्तिस मिटर लम्बा थियो त्यहाँ चाहिँ फुटबल आयोजना गराएको थियो अहिले जाँदाखेरि त्यो डे डेढ सय मिटर चढाएर एक सय असी मिटर लम्बाइ बनाइसकेको त्यो ग्राउन्डलाई त्यो सबै स्थानीय युवाहरूको पहलले राजनीति दलको पहलले उद्यवासीसँगको पहलले सबै पहलले उकार्दै भएको थियो त्यो खालको पहल हाम्रो जिल्लाको मान्छेले किन नगर्नु हामी युवाहरू किन नगर्नु सुन हामीले बुझ्नु जरुरी छ र हामीले यो कुराहरू चाहिँ सबैलाई सम्झाउनु पनि जरुरी छ र यसमा चाहिँ खास कुरो म भन्छु भने चाहिँ यहाँको हकमा जुन स्वयन्त्र भन्ने छ हाम्रो स्थानीय निकायमा यिनीहरूले चाहिँ आफ्नो आफ्नो घरसम्म बाटो खन्नुलाई चाहिँ बजेट छुटाउन सक्ने अन्तर बजेट तार्नु सक्ने त्यसैलाई बजेटलाई अन्तबाट ठिक छ हाम्रो के के स्रोतहरू हुन्छ त्यो स्रोतबाट दुई चार छुट्याएर एउटा ठाउँलाई निर्धारित गरेर त्यहाँ चाहिँ किन नगर्नु सक्ने भन्दा यिनीहरूले भोलि गर्दा एउटा यदि लै यसको पालामा यो भन्ने त एउटा मान्छे राख्नु दियो हामी पनि त्यो जस्तै खेलकुद विकासमा सदस्यको नाताले भन्छौँ सायद हामीले भिजन पनि राखेको छ कि चार यो आउने चार वर्षमा हाम्रो त्यो चारै वर्ष यो चार वर्षमा के न के महोत्सवबाट सुरु गऱ्यौँ र अबको आउने अहिले यो दोस्रो साल लागिरहेको छ हाम्रो अब यसलाई फेरि केही नयाँ नगर्ने हामी जस्तो तयारीमा छौँ त अबको हाम्रो एकदम लक्ष्य होइन चाहिँ ग्राउन्डै बनाउने हो सायद हात परे हामीलाई परोस् अरू जसो गाली गरी गरौँ या जेली जानुपर्ने जान। तयार छ तर चाहिँ जुन ठाउँमा हातमा तयार त्यहाँ चाहिँ गरेर छोड्ने हाम्रो प्रण लिएको छ गरेरै छोड्छौँ हामी क्रिकेटकै मैदानलाई चाहिँ तपाईँले चाहिँ कसरी लिनु जस्तै अघि भाइले भन्नुभयो यो क्रिकेट मैदान यो आर्थिक वर्षमा न्युजहरूमा आयो कि डल्डामा क्रिकेट ग्राउन्ड बनाउने भनेर सायद यो बजेट भाषणमा नै यसको प्रस्तुत गरियो तर एउटा दुःखलाग्दो कुरा के छ भने युवा तथा खेलकुद मन्त्रालय अर्थ मन्त्रालय र वन मन्त्रालय किनभने तिनटैको कोर्डिनेसन नभएको अवस्था जस्तो लाग्यो मलाई किनभने युवा तथा खेलकुद मन्त्रालयले डाँडामा ग्राउन्ड बनाउने अर्थ मन्त्रालयले बजेट छुट्याउने र वनले हामी जमिन दिँदैन भन्ने यो सबभन्दा ठुलो लाज मर्दो कुरा हो किनभने तिनटैको अर्थ मन्त्रालय पनि नेपालकै खेलकुद मन्त्रालय पनि नेपालकै वन मन्त्रालय पनि नेपालकै को तिनटैको कोर्डिनेसन भयो भने वनले किन अवरोध गर्छ त ग्राउन्ड भनेको यहाँका युवा त्यो जमिनलाई आफ्नो घरमा लगेर जाने त ग्राउन्ड बन्ने हो डाँद्राको लागि बन्ने हो या जिल्लाको लागि बन्ने हो खेलकुद मैदान बन्ने हो त्यही जिल्लाको लागि बन्ने हो फाइदा हुने हो त्यही जिल्लालाई फाइदा हुने हो भोलि राम्रो ग्राउन्ड भइदियो भने डाँद्रामा यत्तिको ठुलो ग्राउन्ड बन्यो भने इन्टरनेसनल लेभलका गेमहरू पनि यो डाँद्रामा हुनसक्ने सम्भावना किनभने यहाँको हावापानीले यहाँको क्लाइमेटले यहाँको पर्यटन स्थलले समग्र देशकै भविष्य उज्जवल हुनसक्छ डाँड्राको क्लाइमेट यति राम्रो छ कि तपाईँको न पोखरा जानुपर्छ न काठमाडौँ जानुपर्छ त्यहाँभन्दा पनि बेटर क्लाइमेट डाउन रहेको छ तर किन हो अबको दिनहरूमा यो तथा खेलकुद मन्त्रालयले अथवा अर्थ मन्त्रालयले डाउनको लागि हामीले यति यो बजेट छुट्टिया छ भन्नुभन्दा पनि पहिला वन मन्त्रालयसँग कोर्डिनेसन गरेर वन मन्त्रालयलाई राजी बनाएर गरिदियो भने राम्रो हुन्थ्यो अब एउटाले तपाईँको खेल मैदान बनाउने पैसा छुट्याउने एउटाले हामी जमिन दिँदैन भन्ने त ग्राउन्ड बनाउने बनाउने कहाँ यो खालि यहाँको का जनतालाई कार्टुन बनाए जस्तो भइरहेछ कि जस्तै सरकारको मार्फतमा भने खेलकुद मन्त्रालय ग्राउन्ड बनाऊ भने कुन ठाउँ बनाउने उसले तोकेर दिने बन्ने ल यहाँनिर बनाऊ भनेर के अरे त्यसलाई स्वीकृति दिनुपर्छ अब हामीलाई भने जमिन खोज्छ जमिन कहाँ खोज्ने त कहाँबाट चोरी ल्याउनु त भएन यसले गर्दा सबभन्दा पहिला के भने तपाईँ तिनटै मन्त्रालयहरूले आफ्नो कोर्डिनेसन गरेर सरकारले कोर्डिनेसन गरेर लकडाउन र यो ठाउँ उपयुक्त चाहिँ यहाँनिर तपाईँहरू ग्राउन्ड बनाऊ भनेर त्यसपछि मात्र बजेट छुट्टियो भने राम्रो हुन्छ न त खालि हावाको घरमा हामीले यति पैसा छुट्टिहाल्छौँ र ड्रामा ग्राउन्ड बनाऊ भोलि के भन्छन् फ्रिज गयो पब्लिकको मनमा के लाग्छ भने यिनीहरूले ग्राउन्ड विवाद भयो यो भयो यसले गर्दा ग्राउन्ड बनेन भनेर यस्तो कुरा नहोस् साँच्चीकै ग्राउन्ड बनाउने भने सबैले पोजिटिभ थिङ्किङ राखेर सरकारले पनि पोजिटिभ थिङ्किङ राखेर यसलाई अगाडि बढाउनु पर्छ भन्ने जस्तो मलाई लाग्छ खेल मैदानको कुरा त छँदैछ होइन तर पनि अब क्रिकेटलाई अगाडि बढाउने माध्यम भनेको एउटा एकाडेमी पनि हुनसक्छन् यसको लागि चाहिँ के कस्तो सम्भावना देख्नु भएको छ कप्तान तपाईँले एकाडेमीको लागि त स्थानीय निकाय स्थानीय कुनै व्यक्तिले पनि खोल्नु सक्छ यहाँ क्रिकेटसँगले खोल्नु भन्ने जरुरी पनि छैन कुनै पनि खोलेर यहाँ प्र्याक्टिस गराउन सकिन्छ युवाहरूलाई जमघट गराउन सकिन्छ मलाई लाग्छ यहाँका युवाहरूले अहिले यो खेलकुदभन्दा अरू एक्टिभिटिजमा बढी ध्यान छ त्यही भएर खेलकुदमा सबैको क्रिकेट मात्र नभएर सबै खेलकुदमा सबैको ध्यान जानु जरुरी छ र अभिभावकलाई क्रिकेट यो कुनै पनि गेममा इन्भल्भ गराउनु जरुरी छ आफ्नो बच्चाहरूलाई त्यो लाग्छ मलाई जगदीश दाइलाई के लाग्छ यसमा एकाडेमीको कुरामा चाहिँ एकदम वास्तवमै भन्दा पहिला सायद सन्तोष जिरो मेरो अलिक कुरा भएको थियो बिचमा उहाँसँग कुरा गरेर फर्म पनि मैले रेडी गरेँ बिचमा चाहिँ अब ल्यान्डको कुरा हो सायद प्राइभेट जमिन लिजमा लिने कि कुनै खाली जमिन सरकारी निकायसँग स्थानीय निकायसँग कुरा आएर जमिन लिनु कुरा हो त्यतिर चाहिँ एकजना व्यक्तिसँग कुरा भएको थियो उहाँले भन्नुभयो मेरो यो जमिन खाली छ तपाईँ बनाउनुहोस् भन्ने कुरा हो कुरा गरे कुरा गरेर हामी एग्री गऱ्यौँ यताउता नेट सबै कुरा व्यवस्था गऱ्यौँ अनि प्लेयरहरूलाई चाहिँ फर्म भर्यो सुलिन तामाङ हाम्रो अब यहाँको प्लेयर भनौँ उसमा उसले चाहिँ फर्म सम भएर रेडी गरे सबै कुराहरू अहिलेको उसमा चाहिँ भन्दाखेरि एकाडेमी अब तपाईँको यो तिहार लगत्तै सायद सञ्चालन गर्ने तयारीमा छौँ हामी त्यहाँ चाहिँ हाम्रो आदानीय दाय बासदाले सभरि त्यो जमिनको कुरा कहाँ गर्न सक्नु भन्ने कुरा पनि सुनेको मैले उहाँसँग सल्लाह गरेर चाहिँ एकाडेमी चाहिँ तपाईँको दुई तिन महिनाभित्र चाहिँ सञ्चालन हुने सम्भावना रहेको छ एकाडेमी सञ्चालन हुन्छ त एकाडेमी सञ्चालन हुन्छ किनभने अहिले हाम्रो यो क्रिकेट मैदान टोनखेलमा बच्चाहरू राम्रा राम्रा बच्चाहरू आइरहेछन् उनीहरूलाई हेरेर पनि मन्थली पे गरेर पनि कुनै न कुनै ठाउँमा जमीन लिएर एकाडेमी सञ्चालन गर्ने हामी लगभग तयारीमा पुगिसकेका छौँ जस्तो अब डडलधुराका युवाहरू जुन क्रिकेटमा लाग्ने युवाहरू छन् पहिलेको तुलनामा घटना त घटिसकेका छन् होइन तर पनि जतिजना युवाहरू भए पनि अहिले जुन लागिरहेछन् नि उनीहरूको क्रिकेटमा भविष्य चाहिँ कस्तो देख्नु भएको छ छ उहाँहरूको भविष्य भविष्य भन्ने कुरा त्यो खालि लागेर मात्र हुँदैन आफ्नो एकाग्रतापूर्वक तन मन लगाएर त्यो गेममा फोकस गरेर खेल्यो भने भविष्य चाहिँ हुन्छ नै फेरि अहिले नेपालमा क्रिकेटको भविष्य पनि राम्रो भइरहेछ किनभने विभागीय टिमहरू जस्तै एपिएफ आर्मी पुलिस यिनीहरूले पनि खेलाडीहरूलाई सिधै गेम राम्रो छ भने जब दिने लगभग प्रतिबद्धता गरिरहेछ खेलाडीहरूलाई खेलाइ पनि रहेछन् हाम्रै जस्तै धेरै भाइहरू अहिले नेपाल पुलिस क्लबमा पनि आबद्ध भइसकेका छन् र राम्ररी ऊ गर्यो भने खेलभन्दा आउट अफ ट्र्याक नगएर जस्तो खेललाई फोकस गऱ्यो भने यिनीहरूको भविष्य पनि राम्रो छ अघिदेखि यहाँहरूले भन्नुभयो होइन यहाँको स्थानीय निकाय सरकारवाला निकायहरू राजनीतिक दल उहाँहरूको चासो नभएकै कारणले गर्दाखेरि चाहिँ क्रिकेटको यो अवस्था छ अहिले दुरामा, र आगामी दिनमा चाहिँ क्रिकेटको विकास डडेलथुराको क्रिकेटलाई अझ प्रगतितिर लम्काउनको लागि अझ बढीभन्दा बढी खेलाडीहरू उत्पादन गर्नको लागि यहाँको स्थानीय निकाय यहाँको सरकारबाट निकाय र यहाँको राजनीतिक दलहरूले चाहिँ के गरिदिए भने चाहिँ यहाँको क्रिकेटको चाहिँ विकास हुन्छ जस्तो लाग्थ्यो तपाईँलाई खास कुरो भन्दाखेरि अब अघि पनि कुराहरू त आइसक्यो त थापनि था था खास राजनीतिक दल लिडरहरू भनौँ अरू स्थानीय निकायको कुरा गर्दाखेरि यिनीहरूले यो कुरो बुझ्यो हुन्छ कि खेलकुदले गर्दाखेरि भनौँ अब बिचमा हामी दाहिले पनि भन्नु ब्राजिल भन्ने चाहिँ कन्ट्री छ त्यो चाहिँ कसरी चिनियो बाँसमा डल्दरा जिल्लाको खालको जुन खालको क्लाइमेट छ क्लाइमेटलाई गर्दाखेरि नै सजिलो एउटा ग्राउन्ड लेभल यति समय यिनीहरूले बनाउनु सक्ने भनेपछि यसको विकासको लागि धेरै ग्राउन्डको पहल गरिदिनु पर्यो सुरुमा यिनीहरूले हाम्रो लिडरहरू र स्थानीयसँग कोर्डिनेसन गरेर पहल त्यही पहल गरेरै पहल गर्दा सायद पन्ध्र सोह्र वर्ष मैले सुनिसकेँ मेरै कारणले सुनिसक्यो त्योभन्दा पहिला पनि एज अ प्लेयर म पनि थिएर त्यति त्यतिखेरबाट म सुन्दै आएको अहिले फेरि तर यो पचन प्रतिबद्ध भन्दा अब ओरिन्टेड भएर काम गर्नेतिर लाग्ने भनेपछि प्रत्येक मिटिङहरू जस्तै संयन्त्रको मिटिङहरू बस्छ एमा चाहिँ ग्राउन्डै पछितिर लाग्ने भनेपछि सायदै सबै कुनै पनि मैले बुझेअनुसार चाहिँ नेपालको पनि राजनीति दलमा खेल अगाडि बढाउनको निम्ति चाहिँ कसैलाई पनि रोकटोक राख्दैन होला जस्तो लाग्यो मलाई न स्थानीय कारण बजेट नदे भन्ने पनि सब नहोला कुरा चाहिँ हुने तर काम चाहिँ नहुने खालको जुन बात यो छ नि हाम्रो यो वातावरण यो चाहिँ टुङ्गियोस् र सबभन्दा पहिलोको राजनीतिक दल सबैले मिलेर चाहिँ ग्राउन्डको ठुलो पहल गरिदिनु पऱ्यो चाँडोभन्दा चाँडो ग्राउन्ड तपाईँको सगभर यो आउँदो आर्थिक वर्षसम्म पनि फेरि केही गर्न सकिने अवस्था छ भने त्यो चाहिँ गर्नुपऱ्यो त्यसले गर्दाखेरि एक्टिभिटरहरू पनि बढ्ने र क्रिकेटको विकासका लागि जुन खालको हामी एक्रोस फेरि यहाँका हाम्रो यो जुन क्रिकेटमा आबद्ध हाम्रो केटाहरू छन् उहाँको अभिभावकले बुझ्नु जरुरी छ कि योभन्दा पहिला हामीसँग चाहिँ तपाईँको हारारीमा हामीले जसरी गेम सञ्चालन गर्दाखेरि र हुने केटाहरू चाहिँ पचास साठीजना जति हुन्थे अहिले त्यो क्रम घट्दैछ घट्दै गएको छ नि त्यसले गर्दाखेरि जो बिचकै हाम्रो एक्टिभिटर एकदम उयो भयो अब टुङ्गेलमा एउटा टर्नामेन्ट गर्दाखेरि एउटा म्याचमा पन्ध्र बिसवटा बोल हराउने सम्भावना छ क्रिकेट आफै एउटा महँगो गेम छ पन्ध्र बिस बल हराइसकेपछि कुन व्यक्तिलाई टुर्नामेन्ट गराइदिने यहाँ आफ्नै पकेटबाट टुर्नामेन्ट हुन्थ्यो सबैले इभन तपाईँहरूले पनि भन्नु एउटा यो हाम्रो इडिएर इभेन्टले पनि एउटा गेम गरा अब इयर गएममा त त भनौँ न एउटा टर्नामेन्ट पछि उसले पनि आफ्नै होप छोड्यो है है नै अब ग्राउन्ड छैन उल्टा यहाँ त खोलेर पैसा हाल्नुपर्छ भन्ने कुरो त अलरेडी त्यो छात्रलाई पनि मलाई मसँग कुरा राखेका थिए यसै जो छ नि यिनीहरूलाई चाहिँ पहिला सुरुमा चाहिँ ग्राउन्डको लागि ठुलो पहल गर्नु जरुरी छ ठुलो पहल गर्न जरुरी पनि छ र यो क्रिकेटलाई अगाडि बढ्नुको लागि अभिभावकहरूले बुझ्नु जरुरी व्यवसायहरूले बुझ्न जरुरी र हाम्रो स्थानीय निकायले बुझ्नु जरुरी र लिडरहरूले बुझ्न जरुरी छ अनि त्यसपछि यो क्रिकेटको अलिक विकास हुन्छ कि जस्तो लाग्छ जुन अवस्थामा हामी छौँ जुन क्रिकेटको अवस्था अहिले छ डडेलधुरामा योभन्दा माथि जानको लागि अझ यो क्रिकेटलाई चाहिँ योभन्दा माथिको स्टेपमा लग्नको लागि चाहिँ के गरिदिए हुन्थ्यो जस्तो लाग्छ सबभन्दा पहिला त त्यही कुरा हो ग्राउन्ड चाहियो ग्राउन्ड नभइकन हुँदैन र दोस्रो कुरा के भने जस्तै कुनै पनि कुरा सिकाउनुलाई प्रशिक्षकको अवस्था हुन्छ जस्तै नेपाल क्रिकेट सङ्घले सायद दुई हजार एकसट्ठी सालमा भोलिन्ट्री कोच भनेर नियुक्त गरिएको छ अब यो यहाँ त कस्तो भएछ भने जस्तै भोलिन्ट्री कोच भनिएको छ भोलिन्ट्री कोच भनेको खालि चियापन नदिकन सेवा हो यहाँ भोलिन्ट्री त हुन्छ हुन्छ सँगै आर्थिक पनि झट्का लागि हुन्छ त्यसले गर्दा अब टाइम पनि वेस्ट गर्ने र पैसा पनि म्यानेज गर्नुपर्ने हाम्रो कन्डिसन त्यो छ जस्तै ऊ जगदीश भाइले पसल हाले लगाएर पछि दिउँला मिलाइहाल्ला के गरेर चल भनेर उसकोबाट बल लिएर आउने अरू कहाँबाट उ गर्ने मनमिल्ने जति भयो त्यो गर्ने अरू आफूले झेल्नु पर्ने परिस्थिति छ कुनै यहाँ जस्तै क्षेत्रीय गेमहरू गराए दुई तिनचोटि गराए कुनै होटेलको पैसा तिर्नलाई या त उसलाई त्यो पैसा बाब दराज दिनुपर्ने या कहीँबाट केही दराज बिचेर पैसा दिनुपर्ने यस्तो हाम्रो कन्डिसन छ र त्यो नभइकन हामीलाई पनि जस्तै हामीलाई तलब नदिओस् अरू नदिओस् तर घरबाट पनि पैसा नहाल्नु पर्ने परिस्थिति आयो भने हामीले क्रिकेटमा राम्ररी विकास गर्न सक्थेँ त्यसको लागि त्यति हामीले गरेर पनि भएन कि ग्राउन्ड चाहियो ग्राउन्ड नभइकन केही हुँदैन जस्तै भोलिको दिनमा यो देशको कर्णधार भनेको युवा हो युवा तपाईँको हेर्नु सायद म्याक्सिमम् आउट अफ ट्र्याक बढी गइरहेछ गलत सङ्गतमा कुलतमा लागेका छन् त्यसलाई रोकथाम गर्न पनि खेलकुद चाहिँ आवश्यक हुन्छ खेलकुदले तपाईँको मान्छेको फिजिकल सही राख्छ मेन्टालिटी सही राख्छ र भोलि उनीहरू देशको सच्चा युवा कर्णधार हुनसक्छ कि त्यसको लागि सबैले खेलकुदको महत्त्व बुझेर चाहिँ हाम्रा जिल्लाका स्थानीय निकायहरू हुन् डाँद्राका पब्लिकहरू हुन् अथवा राजनीतिक दल हुन् यिनीहरूले खेलकुदको महत्त्व बुझेर खेलकुदलाई राम्रो तरिकाले प्रोग्रेस गर्ने हो खेलकुदलाई बढाउ हुने र हुने डाँद्रामा सम्भावना नभएको कुनै चिज पनि छैन त्यो गरिदियो भने जस्तै हामीले कोचिङ गर्छौँ केटार प्रोटक्सन गर्ने काम हाम्रो त्यसपछि हामी हाम्रो दायित्वमा चुक्दैनौँ कुनै तरिकाले पनि चुक्दैन तर त्योभन्दा पहिला जो सम्भावनाहरू छन् त्यसलाई चाहिँ ग्राउन्ड भइहाल्यो आर्थिक समस्याहरू त्यो चाहिँ यिनीहरूले जस्तै जिल्ला विकास हो अथवा नगरपालिका हो या अन्य कुनै खेलकुदसँग रिलेटेड संस्थाहरू यिनीहरूले हल्का हल्का पनि बजेट क्रिकेटको लागि भनेर मात्र छुट्टी दियो भने त्यसको गलत युज नगरेर क्रिकेटमा मात्र फोकस गरेर यो जिल्लाको क्रिकेटलाई एकदम नेपालकै टप लेभलमा पाउन सक्ने एबिलिटी हामीमा छ भन्न चाहन्छु जुन अब यो पूर्वाञ्चलमा हुने सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता छ यसको लागि चाहिँ हाम्रो यो डडेलधुराको क्रिकेट टिमले चाहिँ कसरी तयार गरिरहेको छ त्यो सातौँ राष्ट्रिय हुने नहुने त अहिलेसम्म फिक्स चाहिँ भएको छैन तैपनि हाम्रो जिल्लाको त्यो अस्ति त्यहाँ दिपालमा खेलेको सिधैको त्यो हाम्रो जिल्लाकै टिम थियो एक दुईजना चाहिँ थियो त्यो जिल्लाकै टिम चाहिँ तयारी चाहिँ हाम्रो राम्रो छ अनि त्यो अब कहिले हुन्छ गेम त्यो फिक्स चाहिरहेको छ अब हामी कार्यक्रमको अन्त्यतिर छौँ अन्त्यमा जति पनि डलन्द्रा जिल्लाका व्यापारीहरू छन् यहाँको पब्लिकहरू छन् यहाँको स्थानीय निकाय सरकारवाला निकायहरू राजनीतिक दलहरू जुन छन् उनीहरूलाई चाहिँ आफ्नो तर्फबाट क्रिकेटलाई चाहिँ अगाडि बढाउनुपर्छ भन्ने हिसाबले के म्यासेज दिन चाहनुहुन्छ चा। जस्तै हामीले ड्युटीमा सम्पन्न एकता कप जो जितेर गर्दा इवन यो केटाहरू भयो जिल्लाको चाहिँ नाम ड्युटीमा उज्जवल भएको छ सबले डल जिल्लाको तारिफ गरेका र यो जित जित हुँदाखेरि हाम्रो टिमभन्दा अरू अरू टिमहरूमा तपाईँको पाँच छजना इन्टरनेसनल प्लेयरहरू हुन्थ्यो उनीहरूलाई पनि माथ दिएर हाम्रो भाइहरूले डन्द्रको लागि कप जित्न सफल भएका छन् यस्ता यस्ता र योभन्दा विगतका दिनहरू पनि डन्द्राले धेरै ठाउँमा फाइनल उपाधि जितेर ल्याएको छ एउटा जिल्लाको नाम रोसन गरेको छ यसलाई मध्यनजर गरी उहाँहरूले डन्द्राका केटाहरू क्रिकेटमा सफल छन् उनीहरूलाई हामीले के गर्नुपर्छ ग्राउन्डको लागि हुन्छ आर्थिकको लागि हुन्छ तपाईँको के हुन्छ नि सबले एक एक रुपियाँ दियो भने एक लाख हुन्छ यस्तै हो सानो सबले सक्दो सहयोग आफआफ्नो आप तर्फबाट गरिदियो भने आगामी दिनमा गर्नेछन् भन्ने मलाई आशा लिएको छौँ डलद्रा जिल्लाको लागि हाम्रो भाइहरूले यस्ता उपाधिहरू ल्याउनेछन् र ड्रा जिल्लाको नाम उज्जवल गर्नेछन् भन्ने मलाई लाग्छ डलद्राको टिमलाई म्यानेज गरेर अगाडि बढिरहनु भएको छ तपाईँ पनि क्रिकेटको लागिरहनु भएको छ के सन्देश दिन चाहनुहुन्छ आफ्नो तर्फबाट मेरो तर्फबाट सुरुमा चाहिँ खेलको महत्त्व बुझदिनु पऱ्यो यहाँको स्थानीय बासिन्दाहरूले व्यापारीहरूले बुद्धिजीवीहरूले राजनीतिक दलहरूले यसले गर्दा हाम्रो जिल्लाको एउटा पहिचानदेखि ल्याएर यहाँको विकास आर्थिक उन्नतिदेखि ल्याएर सबै कुरो यसलाई चाहिँ धेरै ठुलो सपोर्ट गर्नेछ यसलाई चाहिँ बुझ यो क्रिटियो हाम्रो खेललाई चाहिँ अगाडि प्रयास राखिदिनुहोस् र जो तन मल्ने मल्ने सक्ने साथीहरूले मल्ने गरौँ धल्ने साथीहरूले धल्ने गरौँ र प्रक्रियामा एज अ कानुनी हिसाबले जाने चाहिँ त्यही हिसाबले चाहिँ हामीलाई म्यानेज यसलाई चाहिँ अगाडि बढाउने काम गरिदिनुहोस् र सकभर आउने एक दुई वर्षभित्र चाहिँ एउटा यो यसलाई चाहिँ हामी क्रिकेट ग्राउन्डमा एक दुई खालका नेपालभित्र टुर्नामेन्टहरू गर्ने खालको चाहिँ एउटा ग्राउन्ड बनाउनु सक्ने एउटा पहलतिर राखिदिनुहोस् र यहाँको युवाहरूको मानसिकता बुझिदिनुहोस् युवाहरूलाई युवा भनेको वास्तवमै एउटा समाज टिकै युवाको कारणले हुन्छ युवा नै भोलिका दिनहरूमा चाहिँ त्यो बिग्रियो भने चाहिँ समाज नै आफ्नो बिग्रिन बस्दा आउँछ यसलाई चाहिँ युवाहरू सम्हाल्नको लागि भए पनि समाज सुधारको लागि भए पनि खेलतिर चाहिँ ध्यान राखिदिनु नार्थिक अनुरोध गर्दछौँ कप्तानको तर्फबाट चाहिँ के छ मेरो तर्फबाट सबै स्थानीय निकायदेखि लिएर राजनीतिक दल यहाँका सबै अडियन्सहरू जो छन् सबै अभिभावकहरूले सबले सपोर्ट गर्नुपऱ्यो खेललाई गर बुझ्नु पऱ्यो त्यही जरुरी छ सबैले यहाँहरू सबैजनालाई धन्यवाद कार्यक्रममा समय उपलब्ध गराएर आज क्रिकेटको विषयमा चाहिँ कुराकानी गरिदिनु भयो यसको लागि धन्यवाद श्रोता यहाँले सुन्नु भयो लामो समयदेखि क्रिकेटमा लागिरहेका डडेलधुरा क्रिकेट टिमका प्रशिक्षक बासुदेव जोशी पूर्व खेलाडी तथा वर्तमान टिम म्यानेजर जगदीश पनेरू र राष्ट्रिय खेलाडी तथा डडेलधुरा टिमका कप्तान सन्तोष भट्टसँग गरिएको कुराकानी एउटा क्रिकेट मैदान छैन एउटा उपयुक्त खेल मैदान छैन उपयुक्त भौतिक पूर्वाधार छैन तैपनि यो जिल्लाका खेलाडीले विभिन्न प्रतियोगितामा जसोतसो सहभागिता जनाएर उपाधि नै हात पार्छन् यसले के पुष्टि गर्छ भने प्रतिभाको होइन प्रोत्साहनको कमी रहेछ यहाँको स्थानीय निकाय सरकार वाला निकाय राजनैतिक दल पोलिटिकल लिडर व्यवसायीहरू र हरेक आम पब्लिकहरू सबैले क्रिकेटलाई अगाडि बढ़ाउनको लागि गहन रूपमा सोच्न जरुरी छ र क्रिकेटलाई सपोर्ट गर्न जरुरी छ आई डोन्ट लाइक like क्रिकेट भनेर भन्नुभन्दा पनि यो खेलमा मेरो जिल्लाका खेलाडीहरूले क्षमता देखाएका छन् मैले मेरो तर्फबाट पनि केही सपोर्ट गर्नुपर्छ केही योगदान गर्नुपर्छ भन्ने भावना तपाईँ हामीमा हुन जरुरी छ र जुन युवा साथीहरू क्रिकेटमा लागिरहनु भएको छ उहाँहरूले अझ आफ्नो भविष्यलाई क्रिकेटमा सुनिश्चित गर्नको लागि र क्रिकेटमा आफ्नो एउटा स्थान र पहिचान बनाउनको लागि कड़ा मेहनत परिश्रम र लगावका साथ जरुरी छुवा सा। साथीहरू आजलाई कार्यक्रम युथ क्याफे निर्धारित समय सकिन लागेको छ अर्को हप्ता पनि फरक विषय लिएर फरक युवाको साथमा आउने नै छु आजको कार्यक्रमबाट प्रविधि संयोजनका आशिष म कारक्रम प्रस्तुत बीरेन्द्र लाई आज्ञा दिहोस नमस्कार जय युवा शक्ति को सु हाम्रो युवा युवा युवा को घरा बनाए रे हामी संसार सुंदर हामी सुंदरी छबेक को घरा बनाए रे हामी संसार सुंदर मानता को घरे ta शीर्धा विश्व को जीवन हमो क्रिया शीर्धा विश्व को जीवन विश्व को जीवन आमी युवा हम आमी युवा हम हामी युवा हम हानी युवा हो